थुर्समा अर्पण सुझको अर्को एउटा रमाइलो बसाइली राज्यलाई भेट्नको लागि आइसकेका छौँ प्रविधि कक्षमा हुनुहुन्छ यति बेला विष्णु अनि तपाईँको साथमा तपाईँ सँगै छु म प्रतीक्षा हामी हरेक दिन साँझ सात बजे पछाडि आउने गर्छौँ कर। करिब करिब आधी घन्टा तपाईँ सँगै रहन्छौँ र मिठा मिठा था लोक भाकाहरू त तपाईँको माझमा राख्छौँ नै साथमा तपाईँको सम्झना तपाईँको सन्देश पनि तपाईँको आफन्तसम्म पुर्याउँछौँ यदि यो साँझको बेला आफन्तलाई सम्झिन मन लागेको छ हामीसँगै सहयात्रा गर्न मन लागेको छ भनेदेखि आउनुहोला आजको अर्पण शुभ साँझको यो सोमबारी व्याइ हो र यो वसाइमा रहेर तपाईँलाई मनपर्ने भाग तपाईँले गुनगुनाउन पनि सक्नुहुनेछ र यति बेला भने कोही साथी आइसक्नु भएको छ अर्पूर्ण शुभ साँझको यो व्यवसायमा म उहाँलाई स्वागत गर्छु नमस्कार हजुर नमस्ते कहाँबाट बोल्दै हुनुहुन्छ खाना खानु भयो कि मैले पनि खासै बेला पनि त हुँदैछ नि आएको जस्तै भयो कुनै दिन आयो भने फेरि नतर्किनु होला है त अनि लक्ष्मीजी मनपर्छ अनि यति धेरै मनपर्ने मान्छेलाई हल्का गुनगुनाउन पनि आउँदैन सोमबारको बसाइमा चाहिँ गीत गुनगुनाउनै पर्छ मैले नियम बनाइदिइसकेको छु अनि मेरो मम्मी अनि सिस्टरले सुनिरहनु भएको छ उहाँको लागि अनि हाम्रो निलम अधिकारी घमण्ड राणा मगर अनि हुन्छ लक्ष्मी अहिले हुन्छ है नमस्कार लक्ष्मी हुनुहुन्थ्यो यति बेला जुटपानीबाट आउनु भएको थियो र अर्पण सुबसायमा तपाईँ पनि आउन चाहनुहुन्छ भने आउनुहोला दुईवटा बाटो तपाईँको लागि खुल्लै छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तीस र शून्य छप्पन्न बेला यी बाटो हुँदै कोही साथी आइसक्नु भएको छ हजुर नमस्कार हजुर नमस्ते नमस्कार बोल्दै हुनुहुन्छ भने पछाडि हाम्रो विष्णुजीको चाहिँ ठुलो हात रहेछ त्र दिनभरि अब सबै ठिक ठाक हुन्छ ठिकै छ अनि बदनले आज सम्झिने कर् कसलाई मस्कार यति बेला अर्पण शुभ साझको युवसाई तपाईँ सुन्दा र यति बेला तपाईँको लागि एउटा निकै नै मिठो भाका राख्छु खान खाँडिका पुनको आवाज रहेको भाकाश पाता जो जो तीन भाई बेटी किलो के किछो पानी भित्र तिनी यो किंद भो बसे कि तीन आकाश पा खतनी सानो टी खिलो के किसोरा पानी के पानी बाची बसे को जो आखा को भेटी के की लोग पानी भी छाउ र पानीभित्र निकै नै मिठो भाका तपाईँले सुनिसक्नु भएको छ सु। तपाईँकै दिनभरिको थका निकैछिन भए पनि तपाईँबाट टाढा राख्न रा। सक्छौँ कि भनेर अर्पण शुभ साँझको व्यवसाय लिएर हामी हरेक साझा आउने गर्छौँ र यस्तै मिठा मिठा लोक भाकाहरू तपाईँको माझमा राख्छौँ र विशेष गरी तपाईँको सम्झना सन्देश तपाईँकै आफ यति बेला पनि कोही साथी आइसक्नु भएको छ आफ्ना आफन्तलाई सम्झिनको लागि हामी सहयात्रा गर्नको लागि यो साँझको बेला यति बेला उहाँलाई स्वागत गर्छु नमस्कार नमस्ते दिदी हजुर कहाँबाट बोल्दै हुनुहुन्छ मेरो पनि एकदम ठिक छ अनि सुरुमै भन्छु हाम्रो राधाजीलाई आज कुन भाका गुनगुनाउनुहुन्छ यहाँले तपाईँलाई दुईपटक नै छुट दिइसक्यो कि जस्तो लागिरहेछ है अब चाहिँ छुट दिनेवाला छैन एउटा भाका तपाईँले जसरी पनि गुन गर्नुपर्छ यदि लोकगीत सङ्गीत मनपर्छ माया गर्नुहुन्छ भने ल अर्को ल ल ठिकै छोडिदिएँ आजलाई चाहिँ अनि खानबिन भयो कि भएको छैन ल ठिक छ आज कोही को को अनि अनि अनि अनि अनि मरण मेरो सरोज लामा पवनजाङ भण्डारी हमण्डा राणा मगरलाई धेरै राम्रो है त राजी हुनुहुन्थ्यो यति बेला ज्यामिरीबाट आउनु भएको थियो र तपाईँ पनि आउन चाहनुहुन्छ भने आउनुहोला दुईवटा बाटो तपाईँको लागि खुल्ला छ कोही साथी आइसक्नु भएको छ नमस्कार कहाँबाट हुनुहुन्छ कहिले काहीँ उठ्नु पनि हुन्न र उठिन्छ अनि खाना भइसक्यो कि भएको छैन कति छिटो पनि हाम्रो छिटै भोक लाग्छ कि क्या ठिकै छ समय भयो साँझको बेला किन बसिराख्ने होइन पाकेपछि खाइदिइहाल्ने है अनि आज को सम्झिनुहुन्छ हाम्रो झुटो बोली दाजुको अनि विष्णुजीको लागि अनि दी सम्झना दिदीको लागि अनि मेरो श्रीमानको लागि अनि मेरो सानो तिन महिनाको बाबु छ अनि बाबुको लागि अनि मलाई चिन्नुहुने चिना नहुने सम्पूर्णको लागि हुन्छ अहिले भने बिदा हुन्छ है त नमस्कार सबिना हुन हुन्थ्यो यति बेला र अर्को शुभ छ आजको व्यवसायमा फेरि पनि तपाईँको लागि अर्को एउटा चर्चित भाग राख्न चाहन्छु यो हार्मिक सन्देश उनले पाए हुन्थ्यो तेरी माया यो मार्मी सदेश यहां मैं सचु छेना तस् हो नए कि नाम की मुस्किले रात दिन बादल पारी मेरी मया रोई बोल रो मार्मिक संदेश यहां मैं सचो कस्तो कस्तु संग होना पाक भय कि नो यहां मैं सच छक भनरु सृष्टिरा मालाई सन्च चाँ चाँ ना, हो न पाप भय सिस्टी सृष्टि थी थी भागा, भागा रामजी टिकापनको आवाज रहेको भाका हो तपाईँ यति बेला अर्पण शुभको व्यवसाय तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एकजमा साथसाथै हामीलाई महाकार्यसम्म जहाँ कहीँ गएर सुनिराख्नु भएको छ र यति बेला अर्पण सुबसायमा कोही साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु नमस्कार हेलो हजुर घमण्ड राना घमण्ड जे नयाँ नौलो हाल खबर नयाँ नै ठिकै छ भएर आनन्दले बस्नु भएको छ है अनि आज अरू पनि शुभसाजमा आउनु भएको छ हाम्रो घमण्डजीलाई लुक भाका चाहिँ कतिको मनपर्छ एकदमै मनपर्छ भनेर भने पछाडि गाउन त हन्ड्रेड पर्सेन्ट आउँछ है मैले भन्छु हाम्रो घमण्डजीले पक्कै पनि गाउनुहुन्छ हस् दिदी ल सुरु गर्नुहोस् न एउटा भाका नभए नि हामीमा त्यस्तो छ र हाम्रोमा यहाँले इतिहास सधैँ तिमीलाई यस्तै माया दिन्छु यस्तै माया दिन्छु दुनिया भन्ने छन् यिनका जोडी हामीमा त्यस्तो छ तस हाम्रोमा यहाँले इतिहास सधैँ तिमलाई यस्तै माया दिन्छु त्र निकै नै मिठो पालना गर्नु परेको नियम तोड्नु मिलेन त्यही भएको कारणले सबै साथीहरू नियम अलिकति सरो आज़? लामा नरेन्द्र मानिस्याङ्क तारा राम निल अधिकारी सञ्जीता राणा मह निरु तामाङ सञ्जीता केसी प्रतीक्षा छेत्री उमा बानिया सञ्जु चौधरी भरत साई पवनजाङ भण्डारी शारा थापा शारदा खनाल राधा कुंवर भहरन उहाँको लागि उषा पौडेल तुलसी गुरुङ अनि पार्वती लामा मोनाम मोक्तान दुर्गलाम छाने निशा तामाङ अनि भर्खरै कलग भएको छ विशेष विशेषमा लक्ष्मी गुरुङको लागि अनि गुमा राय शरीर श्रेष्ठ सुषमा थापा प्रिया चालिस लमेला हाले अनि अनि शरीरमा बास्ला लगायत जो जसले मलाई घमण्ड राना मर भनेर चिन्नुहुन्छ सबैलाई बिर्सेको छैन सम्झिरहेको छु चाहन्छु दिज्यू सम्झिराख्नु भएको छ हाम्रो घमण्डजीले अहिले भने विधा हुन्छ है हर्किजी नमस्ते नमस्कार घमण्डजी हुनुहुन्थ्यो यति बेला शक्तिको आउनु भएको थियो मा बेला माझमा एउटा सीता लामाजी अनि हामीलाई बिर्सिनु भाव र बिर्सिनु भए त होइन फोन नलागेको मात्रै हो ला खुसी लाग्यो माया गर्नुहोला यसै गरी समय रहेछ भने फोन पनि गर्नुहोला है अनि हाम्रो सीताजीलाई गीत गाउन कतिको आउँछ आउँछ है ल हजुर कुन भाग गाउनुहुन्छ त वाला तपाईँलाई जुन भाका मनपर्छ थोरै गुनगुनाउनु भयो हुन्छ ल सुरु गर्नुहोस् बरु नि क्यारी जम्बारी उनको बस्ती डे त हिजो अस्तिमा आज सोमा एकै छु क्यारी जम्बे नाम उनको बस्ती घर सुखोस्ति आएर बस्थ्यो दिदी टिसनलाई धेरै देशले माछा निकै नै मिठोसँग गाइदिनु भयो सिताजी है एकदम राम्रो भएको थियो ल आज सम्झिनुहोस् अब धेरै धेरै धन्यवाद छ सीताजी ल हुन्छ फेरि सुन्दै गर्नु होला है नमस्कार नमस्कार okay. सीताजी हुनुहुन्थ्यो यति बेला कुराकबाट आउनुभएको थियो निकै नै मिठो भाका पनि गुनगुनाइदिनु र तपाईँ पनि आउँदै गर्नुहोस् दुईवटा बाटो तपाईँको लागि खुल्लै छ बेला तपाईँको लागि फेरि पनि अर्कै एउटा भाका राख्छु म त जुने जुने उनकै पनि छ को दिल मो मेरो दिल मोनी समझा मेरो धान पुनी बिना साइनी हो, हो माता झुनी झोनी माता झुनि झूली हम मा मा मा जुनी जुनी सुखो सा उनको दिल में मेरू दिल मे मत जोनी सुनी हम सुखो सा उनको दिल में मो मेरों दिल मे त जुनी, जुनी भाका तपाईले सुनिसक्नु भएको छ अर्पुण शै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगामा र साथसाथै यति बेला तपाईँले हामीलाई इन्टरनेट अनलाइन भएको छ विशेष गरी तपाईँको सम्झना आफन्तसम्म हामीले पुर्याइराखेका छौँ साथमा मिठा मिठा अलुक भाकाहरू पनि तपाईँको लागि प्रस्तुत गरिराखेका छौँ हामी आजको कार्यक्रमको लगभग अन्त अन्त पनि आइसकेका छौँ अन्तिममा एकजना साथीसँग कुराकानी गर्न सक्छौँ कि जस्तो लागिरहेछ म उहाँलाई स्वागत गर्छु नमस्कारङ नमस्ते हजुर नमस्कार कहाँबाट बोल्दै हुनुहुन्छ निलम निलम निलम जी, शक्ति छ तपाईँको आवाज भन्दा साथीहरूको आवाज मैले सुनिरहेको कि बडी बढी बड़ अहा, अनि खानपिन त भइसक्यो है जु चौधरी राधा कुवर शारदा खनाल सङ्गीता केसी उमा बानिया गोमा राई मगर ज्योति मगर नमविता गुरुङ लक्ष्मी गुरुङ नम्रता चौधरी पार्वती लामा सुषमा गुरुङ मिना गुरुङ सानु गुरुङ अङ्किता न्युपाल सलिना बाटोला सलिना श्रेष्ठ रोश्मी तामाङ अञ्जना सापकुटा निरा सुवेदी प्रतीक्षा भट्टराई सलिना थापा सरिता थापा अविना थापा थापा सोनिया थापा सपना थापा कविता तिवारी सरोज मेरो बेस्ट हुन्छ पञ्चङ भण्डारी भरत मनोज भुजेल घमण्डा रानाम सरोज लामा अनिलम अधिकारी हुनुहुन्थ्यो यति बेला शक्तिखुरबाट हुनु भएको थियो र अर्पण सुझको व्यवसायको हामी लगभग अन्तमा पनि आइसकेका छौँ यति जेलसम्म तपाईँले अर्पण सुब साँझको यो बसाइलाई साथ दिनुभयो तपाईँलाई धेरै धेरै दे धन्यवाद दिन्छु त्यस्तै गरी इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डटिओ अर्पण डट कम लगइन गरेर विषयको जुनसुकै कुनाबाट तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु रेतिनजीसम्म जो जो साथीहरू आज फोन सम्पर्कमा आउनुभयो फोन सम्पर्कमा आउनुहुने तपाईँ सम्पूर्णलाई धन्यवाद दिन्छु आज लक्ष्मीजी आउनुभएको थियो जुटपानीबाट बदनजी जैनपुरबाट राधाजी ज्यामिरियाबाट सबिनाजी हुनुहुन्थ्यो त्यस्तै गरी घमण्डजी शक्तिखुरबाट सीताजी कुराकबाट रनिलमजी आउनुभएको थियो शक्तिखुरबाटै तपाईँ सम्पूर्णलाई धन्यवाद दिन्छु प्रयास गर्नुहुने तपाईँलाई पनि धन्यवाद राइतिनजेलसम्मको प्राविधिक साथको लागि विष्णुलाई पनि धेरै धेरै धन्यवाद भन्दै अर्पण शुभसाहसको आजको व्यवसायबाट म प्रतीक्षा पनि मायामा घरे घ तिम राई रोप्दैछौमा राजा भोले आफ्नै छायामा भनौ त नानी दाहि भाए छ रा छौ तिम्रो मायामा घरे घरि तिम्रै रोप्दैछौमा आफ्नै छायामा घरी घरी तिमलाई रोप्दैछु भोलि आफ्नै छाया गाँव समाज को दर्पण